ते हाथ लग भुलाुलां साथी मिलाव मत मदिरा को भुलाऊ साथ दी मिलाऊ मत मदिरा को मई प्यारो धरोधर्म तिम्रै न्यानो साथ लाग्छ मलाई प्यारो धरो धर्म तिम्रै न्यानो साथ लाग्छ भट्टिसाउनी मा, यति राम्री मातेपछि हात लाग्छ नहुनेलाई भाषमाथि भाष थपिँदै जान्छ बुझ्नु नहुनेलाई भाषमाथि भाष थपिँदै जान्छ बुझ्नु हुनेको साथमा साथमा धनमाथि धनैको रास लाग्छ हुनेको साथमा धनमाथि धनैको रास लाग्छ भट्टिसाउनी यति राम्री मातेपछि हात लाग्छ नपिउँ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 खुल्ला राख्यौ कि पर्द होश गोनी क्र काटन् फेरी बेउली को घुमटो चुरा चूरा बजाओ सुहाग रातो आज एक गिलास दूध ल्या आग् लगाओ सुहाग रातो आज दिल को कुरा दिल्ले छुंच मनले दिल को कु दिल्ले छुंच मया मन को भा दूरी अब घटाउ हमो दूरी घटाउ नजीक आओ सुहाग रातो आज एक गिलास दूध ल्याओ आग्लो लगाओ सुहाग रातो आज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 उदाहरण नै हुन्छ जस्तै लाग्थ्यो मलाई सपनामा बनाएको प्रेम कहानी खेर गो तिम्रै आशमा मेरो त हेर जवानी खेर गो निदरीमा सधैं सँगै हुन्थ्यौं हामी निधरीमा आउँथ्यौ सधैं सँगै हुन्थ्यौं हामी तिमी सम्झी अंगालनाले सिरानी खेर तिम्रै आशमा मेरो त हेर जवानी खेर सास सँगै बस्ने तिम्रो याद रोक्ने कोशिश गरे साससँगै पस्ने तिम्रो याद रोक्ने कोशिश गरे सफा थियो फोक्सो धुवाँ तानी तानी खेरगो, गो तिम्रै आशमा मेरो त हेर जवानी खेरगो, गो न चाहेर भूल्न सके न सम्झेर बस्न सके न चाहेर भूल्न सके न सम्झेर बस्न सके ज्ञात भयो तिमीलाई सम्झे जिन्दगानी खेर गो गर्ने समयहरू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 अब यो यह इंजिनियंग तैं जोड़ लगाए मैं यह प्रविधि भी सब सजिल अब तटरनेट ये मजाकसंग आज स्रष्टा सर्ला श्रृंखला दुई में हमी अस्ती को हप्ता मैं तीनजना स्रष्टाला प्रस्तुत करें तब हर को विशेषकरी सर्ला प्रतिनिधि गजलकार पुस्तक हमी आज क्रका करला प्रति गजलकार में चंह बावन्नजना गजलकार को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 भाग्य मानी सुमा चलाएर बस्ना पाने वहां फोटो हेरा चित्त बुझे एकदम कस्तिया तब नवराज जी हमी क्योंकि जो मैं चे संपूर्ण साधी थे सब जानी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 हजार मेरे चाहे खास में मैं चाहे भौतिक शास्त्र में पीएचडी खोजते हो मैं आगे लगभग तीन देख साढ़े तीन वर्ष भो अब को दुई एक दु वर्ष भर में मैं सकू मे भौतिक शास्त्र होता मेरे चाहिए आएको आको तीन साढ़े तीन वर्ष मैं आज मैं इंजिनियंग्ट का साथीसंगिजिक्स का साथीसंग दुबई जान विज्ञान रिटेड फिजिक्स यहां एमएससीम पढ़े जानुभ ने पाटन मल्टिपल कैंपस एमएससी सकाएं फिजिक्स मैंने पढ़ाएंगो ्यू समिट न्यू समिट स्कूल पैला तो पुरानो मानसो पीपल बोर्ड ने, ने मैं एक वर्ष प्लस टू लेवल फिजिक्स पढ़ाए यूर एवं गजल सुनाऊ तो पुंडेजी अब वक्ला आमा अचन कर गर गजल बोलबुल मफत देशभरी मत्र नश्वरी पुर्ईदिने हमी हुन्छ दाजु म चाहिँ यो त्यही पुस्तकबाट नै हाम्रो सर्लाहीका गजलकार पुस्तकबाट नै पृष्ठ दुई सय चौधमा भएको चाहिँ दोस्रो नम्बरको मेरो गजल म वाचन गर्छ है त दाजु हजुर हुन्छ सरलाहीका प्रतिनिधि गजलकारबाट अब पुण्डेजीले गजल वाचन गर्नुहुन्छ एक फेर होइन हरदम सम्झिन्छु एक फेर होइन हरदम सम्झिन्छु तिमीसँगको मौसम सम्झिन्छु एक फेर आवाजले नै भने थियो नजिकै आवाजले नै भने थियो नजिकै छु म पाउजूको मिठो सम्झिन्छु तिमीसँगको रुझा ए थियो बर्सिएर आकाशबाट त्यो रुझा ए थियो बर्सिएर आकाशबाट त्यो शीतल पानीको झमझम सम्झिन्छु एक फेर होइन हरदम सम्झिन्छु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 सरलाई जिल्लाकै चाहिँ प्रतिनिधि हुने गरी गजल निकालौँ न त भनिसकेपछि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 बेमौसममा जब आकाश एक्कासी गर्जिन्छ उता आकाश गर्जिन्छ यता श्रीमती सम्झन्छु जसले मलाई बिर्सियो उसैलाई यति सम्झन्छु बाडुल्की लाग्दो हो झन्झन् जान म जति सम्झन्छु कहिले लेख्नु भएको यो कजन लेखेको लगभग दुई वर्ष जस्तो होला ख हजर तब को घर परिवार में भी अरु गजल लेने कोई हो घर परिवार में दीदी अलि लेख् अख्ना तो ध्ल्हर अलिकत अब तस्त कई कारण होोड़ भा तर ठना चाहे धो हजर हजर पुंडित जी तैंला गजल खना कसले सीका मैं चाहिए खास में भू तपाईँकै प्रोग्रामबाट सिकेको हो भन्दाखेरि चाहिँ त्यति फरक पर्दैन किनभनेदेखि म सायद कक्षा आठतिर पढ्दै हुँदो त्यतिखेर मैले एचबिसिएफएममा नै तपाईँको प्रोग्राम सुन्थेँ बुलबुल कार्यक्रम सुन्थेँ त्यहाँबाट मलाई चाहिँ मलाई अहिले पनि याद छ मैले जब सुरुमा लेख्न ला लाग्दाखेरि चाहिँ तपाईँले अरू हाम्रो मिलन कोइराला दाईहरू सुन्ने प्रकाश दाईहरूको गजल वाचन गर्नुहुन्थ्यो र आ, हिंदी कई गजल बजाऊन हो रही हिंदी गजल बजाऊ ए मिठो गजल छो को कागज की कस्ती बारिश का पानी यह समझे मैं मैं इस नक्कल कर सुरू में पेलो ए गजल देखे थे मैं मेरे बालापन फर्काईदे गजल तो भाई ते मैं तो देखाएं लगे रंजू रेग्मी दीदी देखा सीखने इसी सुरू कर गजल सीख हाई हजर मजकल तीत सक्रिय छे गजल में ये मेरा गजल हैगाड़ी के टाइम दिन सकते पढ़ाई भी अब पढ़ाई को चपेटा होम भी होी एडजस्ट होगी काम नगरी पढ़ना भी सकतेन प्रवास में गा हजुर यहाँ अब हामीले मैले अब यहाँले चाहिँ पढाउनु पनि पर्छ र पढ्नु पनि पर्छ अनि सँगसँगै मेरो अनुसन्धानका कामहरू पनि सँगसँगै लानुपर्ने हुनाले अलिकति यह व्यस्तता का बावजूद भी गजल में सक्रियता कम होलिक भित बाटो यहां उठाने होक्क मैं रकम भी था ना। तो खोतलना भी चाहे ना। तर यो पुस्तक निस्कारी अलिक रकम को, को पनी जो करना प्रवास में बसों हिस्बले अब एक किसिमें विकसित देश में गई हिस्सा तब पढ़ाई होने दिनचर्या तर कई आर्थिक सहयोग जुटाइद कार्यक्रम अथवा यह पुस्तक प्रकाशन लम मैं सुनेकु हार्दिक धन्यवाद तभी ऐतिहासिक काम को मा जी गजल हजार धन्यवाद दिन चाह भाई हजार बस निके धेरे नाम मेरे पैरो प्रकाशन भर मैं निके खुशी लिखाखे मैं क्यों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 तिमीले आफ्नो बाहुबलमा कदापि जित्ने छैनौ मैले हार स्वीकार्नुपर्छ अनि तिम्रो विजय हुन्छ जस्तो कि कोहीको आयु पचास कोहीको सय हुन्छ आफन्त छन् आफन्त छन् वरिपरि भनेर मजबुत नसम्झ आफन्त छन् वरिपरि भनेर मजबुत नसम्झ मानिसलाई प्राय आफ्नै आफन्तको भय हुन्छ जस्तो कि कोहीको आयु पचास कोहीको सय हुन्छ यहाँ हरेकको आफ्नो आफ्नो समय हुन्छ जनता भोकै मरे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 सर्लाही का प्रतिनिधि गजलकार भिड़क एकजना श्रष्टा आज श्रष्टा सर्लाही का दुई श्रृंखला दोसों श्रृंखला बुलबुल में वहां वाचन करू अब म जोड़ू फेरी वक्ला तर्फ अमेरिका बसरु पुंडी प्रसाद मैनाली हमीसंग होता पुंडीजी तब गजल बाहेकर के विधा में लेख्ह साहित्य मैं ले चाहिए गजल बाहेक अर खास दुप मविता रहा गीत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 एउटा सोच बनाएर मैले आफूलाई कस्तो सोचेँ भन्दा म चाहिँ बाहिर आएँ मेरो घरमा परिवार सम्झेर अनि त्यसपछि मैले एउटा लेख लेखे मन लाग्यो म त्यही सुनाउँछु है त दाइ हुन्छ यो चाहिँ छ नम्बरमा छ मेरो यसरी सुरु हुन्छ पानी पानी बिनै बिरुवा मर्छन् पर्दैछ तिमी आऊ न पानी बिनै बिरुवा मर्छन् पर्दैथी तिमी आउन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 अब अमेरिकामा त्यति राम्रो अब विकसित देशहरूमा पिएचडी गर्नु भनेको नेपालीहरूलाई कमाइला अवसर मिल्छ तपाईँलाई राम्रो अवसर मिलेको छ धेरै पढिसकेपछि विदेशमा हामी सानो हुँदा के गर्नु हुँदा धेरै पढेर ठुलो मान्छे बन्ने भन्छौँ नि ठुलो मान्छे बनेपछि के गर्ने ठुलो मान्छे बनेर अब अरूलाई अरूलाई पनि केही गर्न सकिन्छ कि सकी भन्ने सबैभन्दा ठुलो चाहिँ मलाई त्यही नै लाग्छ हजुर आफूले केही आफू केही बनिसकेपछि अरूलाई पनि केही बना सकोस्पना चो मेर प्रश्नतर्फ फर्क करने सोचालतर्फ फर्क सकता कि भोच तो सदैं नहीं सबल आई यहांसम परिस्थिति कहसम पुट्टे भो हज तर सब को मैं अम मेरा वरीपरी का मस्त जस्ती पढ़ना आबादी सब को लक्ष्यता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 चौतारीको छारीमा उनलाई पर्खौँ जस्तै लाग्यो नजिक रूखमा लहरा बन्दै लर्कौं जस्तै लाग्यो मैले एक सेर छोडेँ यहाँनिर छिटो सिद्धाउनको लागि समय सकिन लागेर हिउँको चिसो हावा खासै मन परेनछ साउनको झरी जस्तो दर्कौँ जस्तो लाग्यो अशुद्ध सोचाइमा सुनपानी छर्कौं जस्तो लाग्यो नजिक रूखमा लहरा बन्दै लर्कौं जस्तो लाग्यो मैले यो पुण्यप्रसाद मैनालीजीको गजल वाचन गरेँ अहिले ओक्ला अमेरिका हुनुहुन्छ र हामीसँग फोन सम्पर्क मार्फत बुलबुलमा जोडिनु भएको छ एउटा गजल नवराजीले वाचन गर्नुहुन्छ फटाफट मेरी यह पुस्तक बाहरकेंचन करना रुचा है अलिकित सोमरस जस्तीसंग अलिक संबंधित अलिक लगाऊ सानू मत ललिकत लगाऊ सानू मत लैले मित्र को राम रावण सबथोक जाग्धे अलिकति लगाऊ सानू मत लैले कसौ कर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 मस्तसँग माथिसके नसा चढ्यो योवनको यो भरै हुन्न के के ताक्छ धेरैले त अलिकति लगाउ सानो मात लाग्छ धेरैले त मभित्रको राम रावण सबतोक जाग्छ धेरैले त कति मिठो पुण्डीजी अब जाँदा जाँदै तपाईँलाई कसैले सुनिसकेपछि जोड़ाउन त अब साथी बन्नु पर्यो भन्ने लाग्यो बुलबुल सुनिसकेपछि भने कसरी जोडिनु पऱ्यो हजुर मलाई फेसबुकमा जोडिन सक्नुहुन्छ मेरो मेरो नाम अङ्ग्रेजीमा लेखिएको छ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 खोला किनार नदी नाला अनि क्रमश बगर लुटियो खोला किनार नदी नाला अनि क्रमश बगर लुटियो जो निमुखा थिए तिनकै अधिकार अक्षर लुटियो मलाई त्यो दिनदेखि ईश्वरमा भरोसा हराएको हो मलाई त्यो दिनदेखि ईश्वरमा भरोसा हराएको हो जुन दिन ईश्वरकै सामुन्य ईश्वरको घर लुटियो जो निमुखा थिए तिनकै अधिकार अक्सर लुटियो देउता लुटिनबाट कसले जोगाउन सक्ने यो देशमा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 भुलभुल